पटक मा भारत काुशी भारतीय मीडिया तोड़े रीच को पूरक संबंध में फेरी फाटो देखी जर्मनी में विस्फोट में पड़ी एक को मृत्यु बाह जना घाइते अध्ययन कर एक टोली प्रभावकारीडुलेसन को बयानबे दशमलव दुई मे घाज रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भई रही दिवसो तीन बजे यूनिटी खबर में स्वागत मिलदीपेश दे देव मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनसन बसेका डाक्टर केसीले सोह्रौं दिनमा अनसन तोडेका छन् शिक्षण अस्पताल महाराजगंजमा उपचारको लागि आएका विरामीको हातबाट जुस खाँदै केसीले अनसन तोडेका हुन् सरकारी वार्ता टोलीसँग हिजो राति चार बुधे सहमति भएपछि केसीले अनसन तोडेका हुन् शिक्षण अस्पताल महाराजगंजमा उपचारको लागि आएका सिन्धुपाल्चोकका पाँच वर्षीय सरोज नेपाली चिराबाट छोराको उपचार गर्न आएकी अनिता यादव र गोर्खाका भिशु छेउ अनसन तोड्दा सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डाक्टर सेनेन्द्र राज उपेदी समेत उपस्थित रहनु भएको थियो अनसन अन्त्य गर्दै डाक्टर केसीले संस्थागत माफिया तन्त्र विरुद्ध सबै मिलेर लड्नु समेत बताउनु भयो उनले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै नभएको भन्दै अझ अशक्त आन्दोलन अझ सशक्त आन्दोलन गर्ने बताउनु भयो उनले नेताहरू माफियाको पश्चिमा भएकाले अब युवाहरू जाग्नुपर्ने बताएका छनृ परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले यही साउन चौध गतिबाट शुरू हुने एसएलसी पूरक अर्थात ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ कार्यालयका परीक्षा नियन्त्रणक कृष्ण प्रसाद काप्रीले चौध गते हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिएका हुन् उनले परीक्षाका लागि आवश्यक प्रश्न उत्तर पुस्तिका र अन्य सामग्री जिल्लाहरूमा पठाइसकिएको समेत जानकारी दिएका छन् परीक्षाका लागि कार्यालयले पचहत्तरवटै जिल्लामा एक सय परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै ले एक लाख सडचालिस हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने बताएका हुन् परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकर्फ डी र ई ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या नियमित तर्फ, तर्फ लाख आठ हजार तीन जना र इक्जाम तर्फ उनाचालिस जना गरी कुल एक लाख सड़चालिस हजार पाँच सय तिरासी जना रहेको बताउनु भएको छ एसएलसी परीक्षामा बढ़ीमा दुई विषयमा सैद्धान्तिक तर्फ डी र ई ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयको व्यवस्था गरेको छ परीक्षा साउन चौध गतेदेखि एक्काइस गतेसम्म बिहान आठदेखि एघार बजेसम्म सञ्चालन हुने उनले जानकारी दिनुभयो राष्ट्रपति विद्यादेवी भण्डारीले बाडा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् मन्त्री परिषदको सिफारिश अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न सक्ने गरी यो आदेश जारी भएको हो संविधानको धारा दुई सय अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर अर्को प्रधानमन्त्री निर्वाचन हुने प्रष्ट व्यवस्था नरहेकाले मन्त्री परिषदको आइतबारको बैठकले बाधा अड्काउ आदेश जारी गर्न राष्ट्रपति समस्या सिफारिश गरेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजीनामा दिए अब नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भारतका लागि खुशी भएको भारतीय संसार माध्यमहरूले विश्लेषण गरेका छन् अधिकांश भारतीय संचार माध्यमले ओलीको राजीनामा नेपालको राजनीतिमा भारतीय प्रभाव फेरि शुरू हुने र यो भारतका लागि खुशीको खबर भएको उल्लेख गरेका छन् टाइम्स अफ इण्डियाले In ओलीको राजीनामा आउनु र भावी प्रधानमन्त्रीको रूपमा नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम आउनु भारतका लागि खुसीको कुरा भएको उल्लेख गरेको छ भारतीय दृष्टिकोणबाट ओलीको राजीनामा राम्रो रहेको उल्लेख गरिएको छ ओलीको सरकार हुँदा नेपाली राजनीतिमा चिनिया प्रभाव पर्दै गरेको र त्यसको भारतलाई घाटा रहेको अवस्थामा ओली सरकार ढल्नु भारतका लागि फेरि नेपालको राजनीतिमा फर्किने अवसर रहेको टाइम्स अफ इण्डियाको विश्वास राजीनामा नेपालमा प्रभाव जा एक ठाउँमा ल्याएर भारत विरोधी भावना विकास गर्ने चीनको चाहना ओली सरकार ढलेसँगै तुहिलेख गरिएको छ एनटिबी ले नेपाललाई नयाँ दिल्ली भन्दा बेजिङको नजिक लैजाने ओलीको राजीनामा आएको उल्लेख गरिएको छ नेपालको राजनीतिक परिदृश्य नियाली रहेका भारतीय कुटनीतिज्ञको सफलता ओलीको राजीनामाले पुष्टि गरेको रहेको विश्लेषणी बेजिङ तर्फको झुकाप र नेपाल भारत सम्बन्ध कमजोर बन्दै जानु ओलीको लोकप्रियताको कारण बनेको उल्लेख गरिएको छ नेकपा माओवादीले गरेको बन्दको सुदूरपश्चिममा पनि प्रभाव परेको छ विप्लव माओवादीले गरेको बन्द आह्वानका कारण सड़कमा सार्वजनिक का सवारी साधनहरू चल्न सकेका छैनन् सात पहाड़ी तथा हिमाली जिल्लाको प्रवेशद्वारको रूपमा रहेको अतरियाबाट कुनै पनि सवारी साधन पहाड़तिर आएका छैनन् भने पहाड़ी क्षेत्रबाट जाने गाड़ीहरू पनि तराईतिर झरेका छैनन् हरूमा गाड़ीहरू नचल्दा सड़क सुनसान देखिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतनियाले जनाएको छ डडेलदुरामा पनि सार्वजनिक सवारी साधन नचलेको जिल्ला प्रहरी कार्यालय डडेलदुराले जनाएको छ उता बैतडीमा भने बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा माओवादीका दश कार्यकर्ता पक्राउ परेका छन् बन्दको आह्वान गर्दै माइकिङ गरिरहेका माओवादी कार्यकर्तालाई प्रहरीले आज सदरमुकामबाट बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायक उपेक्षक मोहन पोखरेलका अनुसार विप्लब माओवादीका बैतडी जिल्ला सचिव वासुदेव जोशी रामसिंह कुंवर लगायतका दसजना पक्राउ परेका हुन् सर्लाहीको सुकुम्बासी बस्तीलाई बसेको ठाउँबाट हटाइएको भन्दै माओवादीले आज एक नेपाल बन्दको घोषणा गरेको हो चीन र भारत बीचको सम्बन्धमा तीन चीनिया पत्रकारलाई देश निकालाको आदेश दिएल कतै चीनिया मीडियाले भारतलाई चेतावनी दिएका छन् भारतलाई परमाणु आपूर्तिकर्ता समूहमा आबद्ध हुनबाट चीनले रोकेको पूर्ति शोध लागि भारतले तीन चीनिया पत्रकारलाई देश निकालाको आदेश दिएको चिनिया मीडियाको ठहर रहेको छ चिनिया मीडियाले भारतलाई चेतावनी दिँदै यस्तो व्यवहारको परिमाण गम्भीर हुने प्रश्न पारेका छन् चिनिया अखवार ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ वास्तवमै परमाणु आपूर्तिकर्ता समूहमा चीनका कारण भारतले स्थान नपाएको झोकमा उसले भारतमा रहेका तीन चिनिया पत्रकारलाई देश निकाल गरेको हो भने त्यसको गम्भीर परिणाम भोग्नुपर्नेछ उल्लेख गरिएको छ भारतले चिनिया सरकारी समाचार एजेन्सी चीन हावाका तीन पत्रकारलाई 31 जुलाई भित्रै भारत छाड्न आदेश दिएको छ भारतको केन्द्र सरकारका अनुसार यी तीन चीनिया पत्रकार आफ्नो निर्धारित अवधि पछि पनि भारतमै बस्दै आएका थिए जर्मनीको नुरेम बर्गको नजिक आस बाकरको एक बारमा गराइएको विस्फोटमा एक व्यक्ति मारिएका छन् विस्फोटमा परि अरू जना घाइते भएका छन् मारिने विस्फोट गराउने व्यक्ति नै रहेको प्रहरीको आशंका रहेको छ विस्फोटको कारण पत्ता लागेको छैन घटनास्थल नजिकै सांगीतिक कार्यक्रम स्थलबाट दुई हजार व्यक्तिलाई भने सुरक्षित बाहिर निकालिएको छ विस्फोट सुनियो देखिएको गृह मन्त्रालयको भनाइरहेको छ घटनास्थल प्रहरी शीलाबन्दी गरे पनि कारण पत्ता लगाउन सकेको छैन गत हप्ता यस्तै खाले हिंस्रक घटना भएलगत्तै फेरि यो विस्फोट गरिएको हो खबरमा अब केही खेल खबर नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट, क्रिकेट परिषद आईसिसीको पाँच सदस्यीय टोली नेपाल आउँदैछ टोलीका तीन सदस्यीय सोमबार काठमाण्ड आइपुग्नेछन् भने दुई सदस्यीय मंगलबार मात्रै आउनेछन् टोलीमा आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसन सहितका रहेका छन् एसोसिएट प्रतिनिधि इमरान ख्वाजा पनि कु जनाइएको ती मध्ये श्वाजा र बारना पुरा सोमबार आइपुग्नेछन् टोलीले नेपाली क्रिकेटमा सबै विवादित पक्षसँग छलफल गर्नेछ नेपाल क्रिकेट संघ ज्यान निलम्बनमा परेपछिको अवस्था बारे अध्ययन गर्न आइसिसीको टोली नेपाल आउन लागेको हो चार दिने नेपाल बसाइका क्रममा आइसिसी टोलीले विवादित दुईवटा क्रिकेट संघका प्रतिनिधि राष्ट्रिय खेलकुद परिषद नेपाल सरकारका प्रतिनिधि र सम्भव भएसम्म प्रधानमन्त्री केपी ओलीलाई बे, समेत भेट्ने योजना बनाएको बुझिएको छ इङ्लिस क्लब म्याचेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीबीच आज हुने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको छ नयाँ सिजन शुरू हुनु अघिको मैत्रीपूर्ण खेलका लागि चीन पुगेका दुई टोली बीचको खेल लगातार परेको पानीका कारण रद्द गरिएको हो पानीका कारण बेजिङको बर्ड नेस्ट रंगशालाको मैदान खेल्न योग्य नभएको हो म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिनोहोले खेल रद्द हुनु राम्रो नभएको बताएका छन् सिटीका प्रशिक्षक पेप ग्वारडी आफ्नो मुख्य प्राथमिकतामा खेलाड़ीलाई चोटबाट जोगाउनु रहेको बताएका छन् यो खेललाई मोरिनोहो र ग्वार ओला बीसको प्रतिस्पर्धाका रूममा हेरिएको थियो तर त्यो प्रतिस्पर्धा हेर्न अझै केही समय पर्खिनु पर्ने भएको छ योसँगै दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू आठौं पटक अनसन बसेका डाक्टर केसीले अनसन तोडे एसएलसीको पूरक परीक्षा साउन चौध गतेदेखि हुने तयारी पूरा राष्ट्रपति भंडारी द्वारा बाड़ा अड़काऊ फुकाऊ आदेश जारी ओली को राजीनामा भारत का लागी खुशी को भारतीय मीडिया को विश्लेषण चीन रारत बीच को, को संबंध में फेरी फाटो देखिए जर्मनी में विस्फोट में को मृत्यु बाह जना घाइत री क्रिकेट को विवादबारे अध्ययन करना आईसी को एक टोली आ गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी तपेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा बाट पढ्न र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू का सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई देउबा नमस्कार